कम जनशक्तिले भने अभाव पूर्वीमा ट्राफिक प्रहरी हुनुपर्ने बंगलादेशमा फेरि पल्टिँदा एक सय पचास भन्दा बढी यात्रो बेपत्ता पचासजनाको सकुशल उद्धार चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्याग्यो र स्कटल्याण्डमा भएको बीसौ राष्ट्रमण्डल खेल सम्पन्न इङ्ल्याण्ड शीर्ष स्थानमा नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थब्लू पाँच मेघाटसँगै इन्टरनेट अनलाइनमा डब्लू डटियोपण कम डट इनपी मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी सुजितासँगै म ध्रुवराज दुई दिने नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामवरण यादवसित विभिन्न राजनैतिक दलसँग भेटवार्ता गर्नुभएको छ मोदीले राष्ट्रपति डाक्टर रामवरण यादवसित नेकपा एमाले एमावी र दलका शीर्ष नेतासँग भेटवार्ता गर्नु भएको छ राष्ट्रपति डाक्टर राम रण यादवले मोदीसंघको भेटका क्रममा मोदीले हिजो संसदमा गरेको सम्बोधनले नेपालीको मन जितेको बताउनुभयो राष्ट्रपति डाक्टर राम रण भेटपछि मोदीले होटेल र हायतमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि भेटवार्ता गर्नुभयो भेटमा मोदीले नेपालको विकासका लागि योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मा नेपालकै भएको भन्दै भारत एउटा छिमेकी देशका नाताले आवश्यक प्यार रहेको बताउनुभयो भारतले सबै छिमेकी देश उन्नत भएको हिर्न राखेको भन्दै मोदीले सबै छिमेकीप्रति समान दृष्टिकोण राखिने बताएको भेटपछि एमाले नेता राशन जानकारी दिनुभयो भेटमा एमाले नेताहरूले एमाले अब आर्थिक क्रान्तिको बाटोमा अघि बढ़नु जोड़ दिने भन्दै भारतसँग पैंतालिस दिनभित्र ओर्सा व्यापार सम्झौता गर्नुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका थिए मोदीले ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बताउ एमाले नेताहरूसँगको भेटपछि भारतीय प्रधानमन्त्री मोदीले एमावी नेताहरूसँग भेट गर्नुभएको छ भेटमा मोदीले नेपालको शान्ति र संविधान निर्माण प्रक्रियामा भारतले उपलब्ध गराउने सहयोग निरन्तर रहने बताउनुभयो मोदीसँग द्विपक्षीय हितका विषयमा कुराकानी भएको कुरा र आफूहरूले पनि शान्ति तथा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रतिवद्ध भएको जानकारी गराएको एमावदी माओवादी नेताहरूले बताएका छन् यस्तै भारतीय प्रधानमन्त्री मोदीले मधेसको मात्र मुद्दा नबोक र नेपालका मधेसी नेताहरूलाई सुझाव दिनुभएको छ हायात होटलमा मधेसी दलका नेताहरूसँगको संयुक्त भेटमा उहाँले भारतले सिंगो नेपालको विकास र प्रगतिमा सहयोग गर्ने बताउनुभयो मोदीसँग मधेसी नेताहरूले मधेसमा विभेद हुने गरेको गुनासो गर्दै मधेसमा ध्यान दिन आग्रह गरेका थिए जवाफमा मोदीले आफू र आफ्नो देश मधेसको मात्र नभएर सिंगो नेपालको हित होस् पक्षमा रहेको बताउनु भएको हो तराई पहाड़ हिमाल सबै क्षेत्र र वर्गका नेपालीहरूको नति र प्रगति भारतको चाहना रहेको मोदीले स्पष्ट पार्नुभयो यसअघि नेपाल भ्रमणमा आएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले पनि मधेसी नेताहरूलाई यस्तै जवाब दिनुभएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निजी क्षेत्रको छात्र संस्था नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सका प्रतिनिधिले भेट गरेका छन् प्रदीप जंग पाण्डे उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्नियात र नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ सहित विनोद चौधरी भवानी राडा पद्म ज्योति उपेन्द्र महतो सुरज वैद्य लगायतका नेपालका प्रतिष्ठित उद्योगी तथा व्यापारीले उहाँसँग करिब पन्ध्र मिनट भेट गरेका हुन् हिजो व्यवस्थापिका संसदमा गर्नुभएको सम्बोधन र भारतीय प्रधानमन्त्रीको सम्मानमा प्रधानमन्त्री सुशील कोइरालाले दिएको रात्रिभोजमा प्रधानमन्त्री मोदीले दिएको मन्तव्यले नेपालको निजी क्षेत्र अत्यन्त उत्साहित भएको भेटपछि संचारकर्मीलाई महासंघका पाण्डेले बताउनुभयो आर्थिक समृद्धिका लागि नयाँ ढोका खुल्ला भएको उल्लेख उहाँले अब मुलुकमा थप लगानी भित्र नै लिनु लिनुभएको बताउनुभयो जलस्रोतको उपयोगका निम्ति भारतीय प्रधानमन्त्री मोदीले यसअघि सार्नुभएको भावी योजनालाई कार्यान्वयनमा ल्याउन महासंघले आफ्नो तर्फबाट आजदेखि काम थाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो यसैबीच आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ पुगेर विशेष पूजा अर्चना गर्नु भएको छ साउनको सोमबार पारेर उहाँले पशुपतिनाथको दर्शन गर्नु भएको बजे पशुपतिनाथ मंदिर प्रवेश करोदी पैंतालीस मिनट समय विशेष पूजा अर्चना करोदी पशुपतिनाथ में विशेष पूजा कर संघै रहेका वासुकी गणेश लगायतका मन्दिरमा पनि पूजा गर्नुभयो पशुपतिनाथ दर्शन पछि मोदीले पशुपति क्षेत्र विकास कोषलाई भारत सरकारका तर्फबाट दुई हजार पाँच सय किलो श्रीखण्ड उपहार र संस्कृति मन्त्री भीमा आचार्यलाई उपहार हस्तान्तरण गर्नुभएको थियो मोदी आजै साँझ भारतीय वायु विशेष विमानबाट स्वदेश फर्काउँदै हुनुहुन्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका संसार माध्यमलाई दोस्रो दर्जाको व्यवहार गर्दै समाचार संकलन गर्न नदिएको दावी गरी टेलिभिजन ब्रोडकाष्ट ब्रोडकास्टर नेपाल टीबीएनले खेद जनाएको छ आम नागरिकमा सूचना सम्प्रेषण गर्ने र पल पलको सहानकारी गराउने जिम्मेवारी लिएका संचार माध्यमहरूप्रति महत्वपूर्ण घड़ीमा नेपाली भूमिमै गरिएको दोस्रो दर्जाको व्यवहार तत्काल सचाउन टेलिभिजन ब्रोडकास्ट नेपालले आग्रह गरेको छ टेलिभिजन ब्रोडकास्ट नेपालका अध्यक्ष आर के मानन्दले विज्ञप्ती निकाले सरकारले नेपाली रिजियो संचार माध्यमलाई समाचार संकलन गर्न भारतीय संचार माध्यमको जति पनि सुविधा नदियो को सरकारी संचार माध्यम र भारतीय संचार माध्यमलाई भने जति पास दिने तर निजी संचार माध्यमलाई खबर संकलनमै बाधा पोख्ने गरी कम पास उपलब्ध गराउने र पासमा तोकिएको स्थानमा समेत सहज रूपमा खबर संकलन गर्न नदिने सरकारी निकायको विभेद कार्य शैली खेतजनक छ मानन्धरले विज्ञप्तीमा भन्नुभएको छ सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सूचना विभाग तथा परराष्ट्र मन्त्रालयको तर्फबाट भएको पास वितरणमा विभेद हुनु दुःख कुरा भएको विज्ञप्तिमा सुनाइएको छ संखुवा सभाको स्यावन तीन फर्च्याङमा आज बिहान पहिरोले पुरेर पाँचजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् बिहान करिब तीन बजे झरेको पैह्रोले तीनवटा घर पुरेको प्रहरीले जनाएको छ पैह्रोले पूर्एका मध्ये पाँचजनाको शब निकालिएको जिल्ला प्रहरीकारले संखुवा सभाले जनाएको छ पैह्रोले चिङखुवा निम्न माध्यमिक विद्यालयका प्रधान पूर्ण कोइरालाको सहित घर पुरेको थियो पहिरोमा परे कीर्तिमान कोइराला पत्नी देवीमाया कोइरला र छोरी तुलसा मेहरमान कोइराला र उनका छोरा प्रज्वलको स फेला पारेको बिहिबारे प्रहरीका असईशर कार्कीले जानकारी दिनुभयो पहिरोमा परी बेपत्ता प्र कोइराला उनकी पत्नी सम्झना बबा इन्द्रबहादुर छोराहरू रतनको बस्दा अझै खुल्न नसकेको प्रहरीले जनाएको छ यता सिन्धुपाल्चोकको मांखामा पहिरोमा पुरिएका मध्ये आज थप अठार जनाको शब भेटिएको छ यो पहिरोमा परी ज्यान संख्या अठाइस पुगेको गृह मन्त्रालयले जनाएको छ मन्त्रालयका सहसचिव यादव कोइरालाका अनुसार अरू एक सय सैतिस जनापरिको काम भइरहेको छ पहिरो गएको दिन शनिबार नौ जनाको र आइतबार एकजनाको शब भेटिएको थियो डोजर र सुरक्षाकर्मी सहितको टोलीले खोजी कामलाई तीव्रता दिएको उहाँले बताउनुभयो पहिरो खसेको ठाउँमा फेरि पहिरो खस्न सक्ने तथा थु नदी थुनिएको ठाउँ भत्किन सक्ने जस्ता सम्भावनालाई ध्यानमा राखी पानीको सुरक्षित निकास र पहिरो हटाउने कामका विषयमा भूगर्भ विज्ञ जलस्रोत विज्ञ लगायतको टोलीले अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरले अब पूर्वी चितवनमा सक्रियता बढाउने भएको छ भरतपुर क्षेत्रभन्दा पूर्वी चितवनमा बढ़ी ट्राफिक नियम उल्लंघनका घटना भएपछि ट्राफिक कार्यालयले सक्रियता बढ़ाउने तयारी गरेको हो पूर्वी चितवनका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन बढ़ी पाइएपछि अभियान नै गर्न लागेको जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख एवं प्रहरी निरीक्षक रमेश राज भेटवालले जानकारी दिनुभयो अभियानका क्रममा हप्तामा एक दुई पटक स्वयं आफ्नै उपस्थिति भरतपुरबाट जनशक्ति ल्याएर चेक जाँचलाई तीव्र पार्ने भेटवालले बताउनुभयो भरतपुर र नानगढ़ क्षेत्रमा नियम उल्लंघन गर्नेको संख्यामा निकै कमी आएको छ ट्राफिक प्रमुख भेटवालले भन्नुभयो नियम उल्लंघनका घटना पूर्वतिर बढ़ी अब हाम्रो ध्यान यतेतिर केन्द्रित हुन्छ पूर्वी टाड़ी पर्सा र भण्डारामा बढ़े नियम उल्लंघन भइरहेको उहाँले बताउनुभयो यस क्षेत्रमा हेलमेट नलगाउने तीनजना चढ़ने साइड लाइट नबल्ने मोटरसाइकल प्रयोग गर्नेको संख्या अत्याधिक रहेको भेटवालले बताउनुभयो ट्राफिक प्रहरीको जनशक्ति कम हुनु अझै पनि जनचेतना बन्न नसक्नु लगायतका कारण पूर्वी चितवनमा नियम उल्लंघन अत्याधिक रहेको कार्यालयले जनाएको छ पूर्वी नियम उल्लंघन बढ़ी भएको पाइएपछि पछिल्लो समय चेक जाँचमा पनि कोड़ाई गरिएको छ अघिल्ला तीन सार मैना गजांस बतान। चार महिनाभन्दा हाल चेकलाई कडाई पारिएको भेटवालले बताउनुभयो पूर्वी चितवनमा हाल छजना ट्राफिक छन् जुन आवश्यकता भन्दा एक तिहाई कम हो पूर्वी चितवनको रत्नगरमा पर्सामा दुई र भण्डारामा एकजना ट्राफिक प्रहरी रहेका ट्राफिक प्रमुख भेटवालले बताउनुभयो आवश्यकता भन्दा निकै कम जनशक्तिले काम गर्नुपर्दा समस्या भएको उहाँले बताउनुभयो उहाँका अनुसार पूर्वी चितवनमा बीसजना ट्राफिक जनशक्ति आवश्यक पर्दछ पूर्वी चितवन में पूर्ण रूप में ट्राफिक व्यवस्थापन का टाड़ी दश परसार भंडारा में पांच, पांच जना ट्राफिक आवश्यक पर्ने भेटवाल नेता पूर्वी क्षेत्र में जना जनशक्ति भय सब को नजर पुगन सकने वहां चितवन में हाल एकतीस जना ट्राफिक कार्यरत रह का संख्या चितवनमा में आवश्यकता भाई आधा भा कम हो पूर्व पश्चिम राजमार्ग र नानघट मुगलिन सड़क खण्डको दूरी लामो हुनु र भित्री सड़कमा समेत ध्यान दिनुपर्ने भएकाले जिल्लामा सत्तरी पचहत्तर जना ट्राफिक आवश्यक पर्ने ट्राफिक प्रमुख भेटवालको भनाइ छ यसैबीच यो साउन महिनामा सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा का उल्लेख छ साउन महिनाको उन्नाइस गतेसम्म भएका पांचवटा दुर्घटना में चार जनाक मृत्यु भैय दुईजना गंभीर घाईते भार चारजना साइतें ट्राफिक कार्यालय चेतवन का प्रमुख रमेश राज भेटवाले जानकारी द्वो गत आर्थिक वर्षमा एक सय दुई दुर्घटना में अठहत्तर जनाक मृत्यु त्रिियासी जना गर घाईत तथा दुई सय चौसठी जना सा घाईते कार्यालय छ लिबियाको द्वन्दमा फसेका एक सय छब्बीस जना नेपालीले उद्धारका लागि आग्रह गरेका छन् लिबियाको शिरदबाट फोन सम्पर्क गरी सुनसरीका गोपाल धमलाले नेपालीहरूको अवस्था अत्यन्त नाजुक भएको बताउँदै छिटो भन्दा छिटो उद्धारको पहल गरिदिन अनुरोध गर्नुभएको हो सिरदको एक कम्पनीमा काम गरिरहे काफहरूलाई कम्पनी बन्द भएपछि काम स्वर्ण दबाव आइरहेको धमलाले जानकारी दिनुभयो दुई दिनदेखि केही पनि खाना नपाएको र सबै नेपालीको साथमा केही पनि कागज पत्र क्याम्प बाहिर निस्क स्थानीय आदिवासीले आक्रमण गर्ने भएकाले नेपाली त्रासमा रहेको धमलाले बताउनुभयो क्याम्पबाट निस्कन दबाव आइरहेकाले छिटो उद्धारको पहलका लागि इजिप्तमा रहेको नेपाली दूतावासमा अनुरोध गरिएको र एक हप्तासम्म केही गर्न नसकिने दूतावासले पाएकोले बताउनुभयो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी क्षेत्रीय समिति क्षेत्र नम्बर दुईले भोलि रत्नगरमा रक्तदान कार्यक्रम गर्ने भएको छ क्षेत्रीय समितिको आज बसेको बैठकले भोलि रत्नगरको सैद स्मृति बहुमुखी क्याम्पस अगाडि कार्यक्रम गर्ने निर्णय गरेको क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै जनाएको छ कार्यक्रम सम्पन्न गर्न आर्थिक व्यवस्थापन प्रचार प्रसार स्वयंसेवक व्यवस्थापन समिति समेत गठन गरेको क्षेत्रीय संयोजक अविनाश सुबेदीले जानकारी दिनुभयो सामाजिक कार्य अन्तर्गत गय को को रगत का अभाव पूर्ति रक्तदान कार्यक्रम आयोजन करवेदी हरेक दिन 6 घण्टा उनासी पैसा प्रति मिनटमा कल गर्न सकिने सुविधा ल्याएको छ हेपी आवर नामक नयाँ योजनामा ग्राहकले एनसेलको नेटवर्कमा प्रत्येक दिन 6 घण्टा पचास प्रतिशत छोड़ दरमा कुरा गर्न सक्ने एनसेलले जनाएको छ ग्राहकलाई आफ्नो आवश्यकता अनुसार कल प्लान गर्ने स्वतन्त्रता प्रदान गर्ने योजना यही साउन बीस गतेदेखि छ हप्ताको लागि लागू हुनेछ योजनामा एनसेलका ग्राहकले सुविधा एक्टिभेट गरी बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म एनसेलको कुनै नम्बरमा उनान्से पैसा प्रति मिनेट कर बाकमा कुरा गर्न सक्ने एनसीएलले जनाएको छ ग्राहकले सत्र एघार एग डायल गरी दुई थिचेर यो सुविधा साप्ताहिक एक रूपमा एक्टिभेट गर्न सक्नेछन् पूरै योजना अवधिभर सुविधा लिन चाहने ग्राहकले प्रत्येक हप्ता शुत नवीकरण हुने गरे एक्टिभेट गर्न पनि सक्नेछन् यसका लागि सत्र एघार एक, एक डायल गरी एक थिचे पुग्नेछ सुविधा एक्टिभेशनको साप्ताहिक एक सेवा शुल्क कर बाहेक सात रूपियाँ लाग्नेछ यो योजना नेपालभर लागू हुनेछ र एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्ट ग्राहकले यसमा भाग लिए फाइदा लिन सक्ने एनसेलले स्पष्ट पारेको छ I'm nice शिक्षा मन्त्रालयले शिक्षक दरबन्दी मिलान गर्न पटक परिपत्र गरे पनि नवलप्राशीमा कार्यान्वयन हुन सकेको छैन नबलप्राशीमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राको संख्या एक लाख सत्तालिस हजार रहेको र ती विद्यालयमा अध्यापन गर्ने शिक्षक दुई हजार आठ रहेको तथ्याङ्क छ विद्यार्थी अनुपातमा शिक्षकको संख्या पुगे पनि कुनै विद्यालयले दरबन्दी नै नपाएका कैयौं विद्यालयले शिक्षकको दरबन्दी मात्र लिएर बसेका भए पनि शिक्षा कार्यालयले दरबन्दी काटेका विद्यालयबाट दरबन्दी घटाएर थप भएका विद्यालयलाई दरबन्दी नदिँदा दरबन्दी मिलानले मिलान सार्थकता पाउन नसकेको शिक्षकका प्रतिनिधिमूलक संघ संस्थाहरूले बताएका छन् नवल प्रवासी जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलानका नाममा धेरै पटक प्रयास गरे पनि सफल हुन नसकेका कारण धेरै जिल्ला शिक्षा अधिकारीको भएकाले पनि मिलान गर्न आँट नगर्नु त्यसको कारण तहां का अभिभावक ठांदस जिला शिक्षा अधिकारी खडग बहादुर कुमार दरबंदी मिलान को अद्रो काम सकने अब पालु अर्पण जनावाजको अर्पण जनावासमा हिजो हाम्रो प्रश्न थियो भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको नेपाल भ्रमणप्रति तपाईं के भन्नुहुन्छ यस स्वाभाविक प्रक्रिया विद्विपक्षीय हित हुने आश सी हत्यायो हत्यायो फुस्ता तपाईले पछाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यस स्वाभाविक प्रक्रिया भन्नेमा पच्चीस प्रतिशत विद्पक्षीय हित हुने आस भन्नेमा पैसठी प्रतिशत से हाती आयो हाती आयो खुज्दा भन्नेमा दश प्रतिशत मत व्यक्त गर्ने तपाई सम्पूर्णलाई धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ वन्य जन्तु मानव बीचको द्वन्द अन्त्य गर्न ए वन्यजन्तु बस्ते परिवेशमा रोक लगाउने दीव मानिस स्वयं सनाको हुने त्यो दीर्घकालीन योजना बनाउने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 पालो ट्राफिक खबर यति बेला नारायणगढ टोडा बिर्ग सड़क खण्ड खुला छ त्यसै गरी नानगढ मुग्लिन मुगलिन्द ना काठमाडौँ मुगलिन्द बलीपोखरा नानगढ परासी बटोल सडक खण्ड पनि खुला छन् शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस दी हम पालना करो सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम त्याइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको सा छ त्यस्तै भोलि विहान र बेलुका पानी पर्ने र काम लाग्न सक्ने सम्भावना रहेको महाशाखाको भनाई छ मौसम हेरे सो प्रतिशोधक भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम, जुवानी जारी गरिये को हो. विदेशका समाचार बंगलादेशमा फेरि पल्टिँदा एक सय पचास भन्दा बढी मान्छेहरू आएका छन् राजधानी ढाकाबाट त्रीस किलोमिटर दक्षिण पश्चिम टाढा पद्मा नदीमा दुई सय भन्दा बढ़ी यात्रु बोकेको फेरी दुर्घटना भएका स्थानीय अधिकारलाई उद्धत गर्दै बीबीसीले जनाएको छ पचास जना यात्रुको उद्धार गरिएको छ भने अरूको खोजी कार्य तीव्र पारिएको छ दुर्घटनाको कारणबारे थाहा नभए पनि फेरीमा क्षमताभन्दा बढ़ी यात्रु राखेकाले दुर्घटना भएको नसक्ने स्थानीय प्रशासनको अनुमान छ फेरी तथा डुंगामा बढ़ी यात्रु राखेर रा, संशालन गर्दा दुर्घटनामा पनि बंगलादेशमा हरेक वर्ष धेरैले ज्यान गुमाउने गरेका छन् पश्चिमी यनान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या तीन सय एकासी पुगेको छ घाइते हुनेहरूको संख्या अठार सय नागेको छ उद्धार र राहतलाई तीव्रता दिन पच्चीस सय से चुनिया सेना खटाइएको छ अमेरिकी भूगर्भ सर्वेका अनुसार छ दशमलव एक हेक्टर स्केलको भूकम्पको केन्द्र बिन्दु यनपिङ रहेको छ चिनिया समाचार एजेन्सी सिन्वाका अनुसार भूकम्पका कारण बाह्र हजार घर ध्वस्त भएका छन् भने तीस हजार क्षतिग्रस्त भएका छन् खेल समाचार इग्ल्याण्डलाई शीर्ष स्थानमा राख्दै स्कटल्याण्डको ग्लासगोमा भएको बीसौं राष्ट्रमण्डल खेल सम्पन्न भएको छ इग्ल्याण्ड अठाइस वर्षपछि पहिलो पटक राष्ट्रमण्डल खेलको पदक तालिकामा शीर्ष स्थानमा रहने क्रममा अन्ठाउन्न स्वर्ण उन्साठी रजत र सन्ताउन्न काश्य गरी एक सय चौरातर पदक जितेको छ दोस्रो स्थानको अस्ट्रेलियाले उनापचास वर्ण बयालिस रजत छयालिस काश्यसहित एक सय सैंतिस पदक जितेको छ बत्तीस पदकका साथ क्यानाडा तेस्रो स्थानमा रहँदा उन्नाइसवण पदकमै चित्त बुझ्छाएको आयोजक स्कटल्याण्ड चौथो भयो त्यसै गरी तेस्रो स्थान हासिल गर्ने लक्ष्यका साथ स्कटल्याण्ड गएको भारत उन्नाइस पन्द चौसठी पदका साथ पाँचौं स्थानमा समेटियो ब्रिटिस ओपनका उपनिवेशका एकहत्तर राष्ट्रका पैंतालिस सय बढ़ी खेलाड़ीले सहभागिता सुनाएको प्रतियोगितामा 21 राष्ट्रले स्वर्ण पदक जित्दा समग्रमा सैतिस राष्ट्रले मात्र पदक वटुलेका छन् भारतीय प्रधानमन्त्रीद्वारा राष्ट्रपति यादव सहित विभिन्न पार्टीका नेताहरूसँग भेट विकास र शान्ति तथा संविधान निर्माण प्रक्रियामा उपलब्ध गराउने सहयोग गर्ने निरन्तर जारी राख्ने प्रतिबद्धताको मृत्यु पाँचजना बेपता सिन्धुपाल्चको मांखामा पहिरोमा पुएका मध्ये आज थप अठार जनाको सब भेटियो जिल्ला ट्राफिक प्रहरीकाले भरतपुरले अब पूर्वी चितवनमा सक्खेता बढाउने कम जनशक्तिले काम गर्न समस्या पूर्वी चितवनमा बिसजना ट्राफिक प्रहरी हुनुपर्ने बंगलादेशमा फेरि बढ़ी यात्रु बेपत्ता पचासजनाको सकुशल कुसा, उद्धार चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या तीन नाग्यो र स्कटल्याण्डमा भएको विश्व राष्ट्रमण्डल खेल सम्पन्न इग्लालाई शीर्ष स्थानमा अवस्थ साजे अर्पण बुलेटिन सकिए सहकर्मी सुजिताज वि लग्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिरसठी दु सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था एशियन पेट्स आधिकारिक विजेता रोक जानकारी